khabar traffic khabar नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लु पास वै गाहसँगै इन्टरनेट लाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पणको तपाईँ संसारभरिकै साथ सुनिरहनु भएको बिहान ट्राफिक खबर घाइते भएका छन् घोराईबाट नारायणपुरका लागि घोराईको रतनापुर चोक नजिक रा एक पाँच तिन नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार मानपुर दुई निवासी पचास वर्ष कि देवकले भोलिको ज्यान गएको जिल्ला प्रहरी कार्यले जनाएको छ ट्रिप्परको ठक्करबाट घाइते देवकलीको उपचारको कु लागि नेपालगंज तर्फ लैसाध्ये गर्दा बाटोमा नै ज्यान गएको हो घाइते मानपुर दुई निवासी चौध वर्षका कविराज ओलीलाई घोराईस्थित राप्ती उप क्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगंज रिफर गरेको प्रहरीले जनाएको छ कविराज र देवकली श्रीमान श्रीमती भएको प्रहरीले ठक्कर दिने ट्रिपर चालकलाई नियन्त्रणमा लिएको छ गत आर्थिक वर्षमा चितौन जिल्लाभित्र सड़क दुर्घटनामा परी अन्ठाउन्न जनाले ज्यान गुमाएका छन् जिल्ला ट्राफिक प्रहरीकाले चितोनको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष उनासत्तरी सत्तरीमा सड़क दुर्घटनामा परि अन्ठाउन्न जनाको ज्यान गएको हो चितौनमा गत आर्थिक वर्षभरिमा साना ठूला गरी एक दुर्घटनामा भएको थियो साथै सड़क दुर्घटनामा परि सयौं गम्भीर घाइते समेत भएका थिए चितोनमा दुर्घटना संख्यामा वृद्धि भए पनि मृत्यु हुनेको संख्या क्रमशः घट्दै गएको देखिएको छ जिल्ला ट्राफिक प्रहरीकाले चितोनको तथ्याङ्क अनुसार चितौनमा गत आर्थिक वर्ष दुई भएको तिरानब्बेटा दुर्घटनामा परी एक सय नौ सेती सेती मा मा मा मा जना भएको पैसठी दुर्घटनामा परी सतहत्तर जना अडसठी उनासत्तरीमा छयानब्बे दुर्घटनामा परि सतसठी जनाको मृत्यु भएको हो ट्राफिक कार्यको तथ्याङ्क का अनुसार दुर्घटनाको संख्यामा हलचल भए पनि विगत चार वर्ष अघिदेखि सड़क दुर्घटनामा परि ज्यान गुमाउनेको संख्यामा क्रमशः कमी भने आएको देखिएको छ सर्वसाधारणलाई ट्राफिक नियम सम्बन्धी जानकारी हुनुले पनि दुर्घटनामा परि मृत्यु हुनेको संख्यामा कमी आएको जिल्ला ट्राफिक कमी आएको भनाइ छ साथै उहाँले अझै पनि ट्राफिक जनशक्ति कमी भएकोले कार्य सम्पादनमा समस्या उत्पन्न भएको बताउनु भयो तथ्याङ्क अनुसार सड़कको दुरावस्था र चालकको लापरवाहीकै कारण बढी दुर्घटना भएको देखिएको छ खबर अब सम्पूर्ण सड़कको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ चेटुना बीरगंज सड़क खण्ड खुल्ला रहेको छ नारायणगढ मुगलिन सड़क खण्ड मुग्लिन ओविसे काठमाण्डु सड़क खण्ड मुगलिन दमोली पोखरा सड़क खण्ड र नारायणगढ़ परासे बोटोल सडक खण्ड पनि खुल्ला रहेको छ त्नगर एक सौ राचौन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस होस्तो हौसन आठ बजे ट्राफिक खबर सको म समझना बिता नमस्कार ट्राफिक ख़बोर, ट्राफिक खबर खबर